आज अन्तर्राष्ट्रिय युवा दिवस शुरूमा त यहाँहरू सबै युवा साथीहरूलाई आज अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा धेरै धेरै शुभकामना दिन्छु अन्तर्राष्ट्रिय युवा दिवस उन्नाइस सय विश्वभरिका राष्ट्रहरूले उत्सवका रूपमा मनाउँदै आइरहेका छन् संयुक्त राष्ट्र संघले युवाका मुद्दाहरूलाई स्थापित गर्न प्रत्येक बाह्र अगस्तलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको छ युवाका सवालहरूमा विश्वका सरकार तथा सरकार सचेत तथा जागरूक गराउन यो दिवसको घोषणा गरिएको हो यसै गरी आज हाम्रो देशमा पनि थुप्रै युवा साथीहरूले यो दिवसलाई भव्यताका साथ आज दुनियाँको आँखा अगाडि आशा र भरोसाको भरभर शक्तिको रूपमा युवा शक्तिलाई नै बुझ्ने गरेका छन् साँच्चीकै युवा, युवा, युवा शक्ति जुन युवा अवस्थामा जोशिलो जागरिलो हुनुका साथै जसले गर्दा यस जस अवस्थामा जस्तो सुकै जटिल भन्दा जटिल परिस्थितिको मुकाबला गर्ने क्षमता पनि राख्ने कार्यक्रम छ कार्यक्रम हरेक हप्ताको शुक्रबार पाँच बजेपछि प्रसारणमा आउने गर्छ कार्यक्रममा हामी युवाहरूसँगको प्रत्यक्ष संवादबाट शिक्षा स्वास्थ्य सूचना विकास रोजगार जनचेतना लागूबद्ध दुर्वेश कुलत र माया प्रेम लगायत अन्य समसामयिक सन्दर्भ सामग्रीहरूमा जोड़िने गर्दछौ आजको श्रृंखलामा हामी भर्खरै मात्रै देशका साठी जिल्ला सँगसँगै जिल्लामा पनि डडेलधुरा युवा समिति भनेर गठन गरिएको छ र जसको अध्यक्षको रूपमा डडेलधुराका एक युवा भरत मल्ल मनोनित हुनु भएको छ आज उहाँसँग हामी डडेलधुरा युवा समितिको भिजन यसको उद्देश्य र यसको लक्ष्यको विषयमा र यहाँको युवाहरूको अवस्थाका विषयमा कुराकानी गर्नेछौ आउनुहोस् अब म उहाँसँगको कुराकानी तर्फ जोडिन्छु सर्वप्रथम त स्वागत छ यहाँलाई कार्यक्रम युथ क्याफेमा धन्यवाद त्यसै गरी यहाँलाई धेरै बधाई पनि दिन चाहन्छु यस कार्यक्रम मार्फत यहाँ चाहिँ भर्खरै युवा समितिको अध्यक्ष भएर चाहिँ जिल्लामा आउनु भएको छ धन्यवाद धेरै धेरै धन्यवाद के छ हालखबर तपाईँको आरामै हुनुहुन्छ के कुरामा व्यस्त हुनुहुन्छ आज ठिक छु अहिले म भर्खरै यो सात गते राष्ट्रिय युवा परिषदको निर्णयअनुसार चाहिँ मलाई युवा समिति जिल्ला युवा समिति डडोद्राको चाहिँ अध्यक्षको लागी चाहिँ मलाई नियुक्ति दिएर नियुक्त गरेर चाहिँ यहाँ पठाएको छ अहिले चाहिँ म युवाको सेक्टरमा डरलदुमा चाहिँ कसरी काम गर्न सकिन्छ भने सबैसँग अहिले सरसल्लाहमा व्यस्त छ सबैसँग चाहिँ परामर्श गरिरहेको छु अब युथहरूलाई चाहिँ कसरी चाहिँ अगाडि बढाउन सकिन्छ युथहरूलाई चाहिँ के गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ म सबै राजनैतिक दल आ, सँग सम्बद्ध युवा सङ्गठनहरू युवा क्लबहरू एनजिओ सेक्टर लगायत युवासँग सरकार राख्ने सबै सेक्टरसँग चाहिँ से, म सहकार्य गर्दैछु अहिले के परामर्श गर्दै योजना चाहिँ बनाउने रणनीतिमा लागिरहेको छु म जे होस् व्यस्त हुनुहुन्छ आजभोलि अब युवाकै क्षेत्रमा का काम गर्ने भावनाले अन्य सरकारवाला निकायहरूसँग कोर्डिनेसन गर्न त्यसै म अहिले व्यस्त छु अहिले अब तत्काल अफिसको पनि म्यानेज गर्नुपर्नेछ अहिले युवा समिति यो नयाँ संरचना हो हरेक जिल्लामा चाहिँ अब नेपाल सरकारले चाहिँ अहिले चाहिँ नयाँ यो युथहरूको बारेमा चाहिँ सरकार राख्ने एउटा छुट्टै संस्थाको रूपमा चाहिँ जो राष्ट्रिय युवा परिषद चाहिँ गठन गरेको छ युवा परिषद अन्तर्गत प्रत्येक जिल्लामा चाहिँ जिल्ला युवा समिति रहने भनेर चाहिँ युवा राष्ट्रिय युवा परिषद आइनमा व्यवस्था बमोजिमले सबै ठाउँमा चाहिँ यो अब युथ जिल्ला युवा समिति भएको अब यसलाई यो फर्स्ट फेज यो पहिलेको वर्षमा त हामीलाई चाहिँ अब अहिले यसको अफिस व्यवस्थापनदेखि लिएर सबै कुराहरू यसलाई चाहिँ विकास गर्नमै जान्छ गर्न त्यस्तै त्यसमै चाहिँ अब अलिक बड़ी व्यस्त भइरहेछ ठिकै छ तपाईँको विचारमा युवा के हो र को हो अनि यसलाई चाहिँ तपाईँ कसरी परिभाषित गर्नुहुन्छ युवा खासमा चाहिँ अब किशोर अवस्था र वयस्कको जुन बिचको उमेर हुन्छ त्यसलाई चाहिँ युवा मानिन्छ होइन अब युवा सम्बन्धी धेरै धेरै अब देश अनुसार या अनुसार युवाका परिभाषाहरू युवाको जुन उमेरलाई लिएर गरिएको छ त्यो फरक छ अब हाम्रो देशमा चाहिँ खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषदले सोह्रदेखि चालिस वर्षसम्म युवा मानेको छ ते त्यस्तै संयुक्त राष्ट्रसङ्घले आफ्नो हिसाबले पन्ध्रदेखि तेइस चौबिस वर्षसम्म त्यतिकै त्यति मानेको छ अनि धेरै ठाउँमा चाहिँ अब त्यो अनुसारले युवालाई चाहिँ आफआफ्नो किसिमले चाहिँ उमेरको आधारले चाहिँ मानेको छ चा? नेपालमा पनि युवा सम्मेलन हुँदा अन्तर्राष्ट्रिय युवा सम्मेलन हुँदा कति मान्यता भन्ने कुरा बहस हुँदाखेरि कसैले अब त्यो कुरा हुँदाखेरि अब ठ्याक्कै एउटा ऊ नभएर कसैले प 24 15 पन्ध्रदेखि तिस हुँदै भने अन्तमा आएर पन्ध्रदेखि चालिसलाई नेपाल सरकारले हाम्रो नेपालमा चाहिँ पन्ध्रदेखि चालिसलाई यो मानेको छ उमेरको हिसाबले त्यो हो र अब युवा वो खास में किशोर रीच को जो उमे के क्रियाशील उमेर जब सब सक्रिय उमेर जो हो युवा उमे नहीं हो जी सक्रिय किशोर रयस्क अवस्था को उमेर को हो सी हो युवा हो हमें युवालाष्ट्र को ऊर्जाशील होइन ऊर्जाशील उत्पादनशील उमेरको रूपमा लिएका छौँ यसले यसले यसरी परिभाषित गरेको छ र यो युवा भनेकै किशोर र वयसको बिचको एउटा समूह हो को को आ, उमेर समूह त्यो युवा नै हो वास्तवमा युवा समिति के का लागि यो युवा समिति स्पेसल्ली चाहिँ युवाहरूकै लागि भनेर चाहिँ गठन भएको युवा, युवा समिति हो हामीले हिजोका दिनमा चाहिँ अब युवाहरू चाहिँ हरेक सेक्टरमा चाहिँ युवाहरू चाहिँ सक्रिय भए तर युवालाई हेर्ने चाहिँ अहिलेसम्म हाम्रो देशमा चाहिँ छुट्टै निकायको रूपमा चाहिँ गठन केही पनि चाहिँ छुट्टै निकाय भएको थिएन हरेक मन्त्रालयहरूमा युथ विशेष चाहिँ केही योजनाहरू चाहिँ हरेक मन्त्रालयले हरेक हर कार्यालयहरूले आफ्नो चाहिँ उसमा चाहिँ बजेटमा चाहिँ राखेको कार्यक्रम अलिअलि कार्यक्रम राखेर चाहिँ त्यसरी चाहिँ युवा सम्बन्धी काम गर्दै आइरहेको थियो तर त्यतिले मात्र चाहिँ युवाको विकास हुन सकेन युथ युवा सेक्टरलाई चाहिँ प्रभावकारी रूपमा चाहिँ जुन हिसाबले कार्यक्रम गर्न खोजिएको त्यो प्रभावकारी हुन नसकेको हुनाले चाहिँ अहिले चाहिँ ती उसलाई प्रभावकारी रूपमा बनाउन र युवा लक्षित कार्यक्रमहरूलाई प्रभावकारी रूपले चाहिँ कार्यान्वयन गर्नको लागि चाहिँ अहिले चाहिँ जिल्ला युवा समिति या युवा समितिको गठन गरेर चाहिँ देशव्यापी रूपमा चाहिँ यो युवा समिति त्यसैको लागि बनाइएको जुन यो अब देशव्यापी रूपमा गठन गरिएको छ युवा समिति होइन यसका चाहिँ वास्तवमा योजनाहरू चाहिँ के के छन् त अब काम गर्ने क्रममा यसको योजनाहरू चाहिँ मुख्यत युवाहरूको जुन सृजनशीलता एउटा शक्ति हुन्छ कि गरौँ भन्ने जोस जाँगर हुन्छ त्यसलाई चाहिँ कार्यान्वयनमा ल्याउनको लागि त्यसलाई सही ठाउँमा ल्याउनको लागि युवाहरूलाई चाहिँ उद्यमशीलतातर्फ चाहिँ अग्रसर गराउनको लागि युवाहरूलाई चाहिँ सक्षम बनाउनको लागि अन्तर्राष्ट्रिय स्तरमा चाहिँ युवाहरूलाई चाहिँ प्रतिस्पर्धात्मक रूपले अगाडि बढाउनको लागि मेन रूपले चाहिँ मुख्यत चाहिँ युवा समितिको योजना भनेकै युथलाई चाहिँ आत्मनिर्भर बनाउने राष्ट्रको लागि राष्ट्र निर्माणको लागि चाहिँ एउटा सक्षम दक्ष युवा चाहिँ जनशक्ति चाहिँ प्रोडक्ट गर्नको लागि नै यो युवा समिति हो यसको योजना नै त्यही हो खासमा अब जिल्लामा पहिलो पटक युवासँग प्रत्यक्ष सरकार राख्ने जुन एउटा निकाय छ युवा समिति चाहिँ गठन भएको छ यानि कि डराइधुरा जिल्लामा चाहिँ यो आएको छ भनौँ यसको उद्देश्य र भिजन चाहिँ के हो त युवा समितिको भिजन जुन युवा समिति चाहिँ गठन भएको छ यो युवा समितिले युवा समिति युथ भिजन दुई हजार पच्चिस अनि त्यस्तै दस वर्षे रणनीतिक योजना जुन नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले चाहिँ पारित गरेको छ नीति निकालेको छ अनि त्यसमा पनि टिकेर यो चाहिँ युवा समिति चाहिँ गठन भएको छ त्यस्तै गरी युवा नीति जुन दुई चाहिँ युवा तथा खेलकुद मन्त्रालयले चाहिँ पारित गरेको छ त्यो उसमा टिकेर पनि यो युवा समिति गठन भएको छ यसको भिजन के हो भने चाहिँ हाम्रो जुन देशमा युवाको बेरोजगारी छ अर्ध बेरोजगारी छ यो पूर्ण बेरोजगारी अर्ध बेरोजगारीलाई कम गर्दै घटाउँदै घटाउँदै हामीले चाहिँ रोजगारमा चाहिँ कसरी रोजगारको चाहिँ सिर्जना गर्ने युवाहरूलाई चाहिँ रोजगारको अवसर सिर्जना गरेर कसरी चाहिँ रोजगारमा चाहिँ युवाहरूलाई लगाउने हामीले कसरी उद्यमशीलतातिर चाहिँ युवाहरूलाई चाहिँ जोड्ने युवालाई कसरी आत्मनिर्भर बनाउने इस सैक्टर में युवा समिति को भिजन छस्ते हमी खेलकूद क्षेत्र में युवा दक्ष बना अंतरराष्ट्रीय स्तर में युवाला युवा मफत हम राष्ट्रीय चिनाव सकता मनोरंजन सैक्टर में युवा दक्ष बना हमी प्रत्येक स्कूल में एटावद मैदान प्रत्येक निर्वाचन क्षेत्र में एटा नमूना खेलकूद स्टेडियम चाहिए बना खिलाड़ी युवाहरूलाई चाहिँ खेल सेक्टरमा पनि त्यसै गरी चाहिँ हामीले चाहिँ प्रोडक्ट गर्ने दक्ष यो खेलाडी चाहिँ उत्पादन गर्न सक्छौँ भन्ने हिसाबले त्यो हिसाबले पनि यस सेक्टरमा पनि हामीले विजन यो राखेका छौँ अर्को भिजन भनेको हामीले युथलाई चाहिँ कुलत र दुर्व्यसनबाट हामीले कसरी टाढा राख्न सक्छौँ यसरी हाम्रा युवाहरू अहिले बेरोजगार भएको अवस्थामा हाम्रा धेरै युवाहरू चाहिँ कुलतमा फँसेका दुर्व्यसनतिर लागेका अनि हिंसात्मक सेक्टरतिर चाहिँ बढी इन्भल्भ भएका यस्ता यस्ता सेक्टरमा पनि हामीले कसरी चाहिँ युथहरूलाई चाहिँ सही ठाउँमा ल्याउन सक्छौँ भन्ने विभिन्न चाहिँ भिजनहरू चाहिँ युवा समितिले राखेको छ त्यसै गरेर यो मेन रूपले चाहिँ युथ भिजन दुई र राष्ट्रिय युवा नीति दुई हजार पनि टिकेर चाहिँ यो युवा समिति गठन गरेर त्यही हिसाबले चाहिँ अगाडि बढेको छ जुन तपाईँले अब यसभन्दा अगाडि चाहिँ एक विद्यालय एक मैदान यानि कि स्टेडियमको कुरा गर्नुभएको छ यो कुरा तपाईँहरूको आफ्नो भिजन अन्तर्गत हो तर यो कतिको सम्भाव हुन्छ जस्तो लागेको छ तपाईँलाई यो हाम्रो भिजन हो हामीले चाहिँ नेपाल सरकारलाई चाहिँ युवा सेक्टरमा यो खेलकुद सेक्टरमा चाहिँ काम गर्नलाई चाहिँ हामीले चाहिँ प्रस्ताव गर्ने हो जुन हामीले चाहिँ एउटा निर्वाचन क्षेत्र एउटा चाहिँ स्टेडियम भनेका छौँ प्रत्येक स्कुलहरूमा चाहिँ स्कुलको तहबाट नै चाहिँ हामीले चाहिँ तलदेखि नै एउटा बेसदेखि नै चाहिँ यो खेलकुद सेक्टरमा चाहिँ खेलकुदको एउटा छुट्टै चाहिँ शङ्काय बनाएर तलैबाट चाहिँ उनीहरूलाई चाहिँ अभ्यस्त गर्दै ट्रेनिङ दिदै हामीले चाहिँ ल्याउन सकिन्छ भने भोलिको दिनमा चाहिँ हामी एउटा दक्ष चाहिँ खेलाडी चाहिँ खेल क्षेत्रमा खेलकुदमा चाहिँ दक्ष एउटा प्लेयर हामीले पाउन सक्छौँ भन्ने चाहिँ यो युवा सेक्टरमा चाहिँ यो एउटा दक्ष युवा चाहिँ उत्पादन गर्न सक्छौँ भन्ने हाम्रो चाहिँ त्यो सोचाइले यो योजनामा चाहिँ हामीले उद्देश्य त्यही हिसाबले चाहिँ हामीले गरेको हौँ यो सम्भव छ चाह्यो भने चाह सरकारले चाह्यो भने सम्भव नहुने भन्ने कुरो हुँदैन जे पनि सम्भव हुन्छ यसमा चाहिँ नेपाल सरकारले पनि त्यही किसिमले नेपाल सरकारको खेल युवा तथा खेलकुद मन्त्रालयले पनि अहिले चाहिँ खेलकुद सेक्टरमा चाहिँ त्यही नीति बनाएको छ त्यही हिसाबले कार्यान्वयन गर्दैछ यसमा चाहिँ हामीले चाहिँ एउटा रणनीति बनाएर चाहिँ नेपाल सरकारलाई चाहिँ युवा परिषद मार्फत चाहिँ हामीले चाहिँ प्रस्ताव गर्ने हो त्यो गर्न सक्यो भने सम्भव हुन्छ नेपाल सरकार पनि त्यही हिसाबले लागिरहेछ त्यो हुन्छ सम्भव नै हुन्छ अब डडेलधुरा जिल्लाको सन्दर्भमा कुरा गर्ने हो भने यहाँ युवा खेलाडीहरूको लागि एउटा पनि खेल मैदान नभएको अवस्थामा विद्यालयमा एक विद्यालयमा एक, एक मैदान यो त अब कतिको सम्भव होला डडेलधुरामा चाहिँ खेलकुद सेक्टरमा सुदूरपश्चिमको अब यहाँबाट धेरै सेक्टरमा चाहिँ राम्रो राम्रै खेलाडी पनि उत्पादन भएको छन् यसमा चाहिँ हाम्रो खेलकुद मैदान चाहिँ को समस्या छ हाम्रो डडेलधारामा चाहिँ अहिले तत्कालको अब यो अब आर्थिक वर्षमा चाहिँ एउटा स्टेडियम बनाउने भन्ने चाहिँ अब बजेट आएको छ नेपाल सरकारले त्यो पनि गरेको छ अब त्यो केही वर्ष लाग्ला त्यो बन्न तर प्रत्येक स्कुलमा चाहिँ खेलकुद मैदान चाहिँ बनाउने होइन कि हामीले चाहिँ एउटा निर्वाचन क्षेत्रमा एउटा खेलकुद मैदान बनाउने हो र दोस्रो कुरा चाहिँ प्रत्येक स्कुलमा चाहिँ हामीले चाहिँ खेलकुद म चाहिँ एउटा विद्यार्थीहरूलाई तलैदेखि लिएर खेलकुद सेक्टरमा चाहिँ अलिकति हामीले चाहिँ एउटा त्यो सम्बन्धी छुट्टै चाहिँ शङ्का या एउटा सब्जेक्ट नै चाहिँ हामीले राखेर रा चाहिँ तलैबाट विद्यार्थीलाई ट्रेन गर्नुपर्छ ट्रेनिङ दिन दिनुपर्छ ट्रेनिङ दिएर चाहिँ अलिकति युवालाई खेल सेक्टरमा चाहिँ तलैबाट चाहिँ बेस्ट बनाएर ल्याउनुपर्छ भन्ने हो जस विद्यालय स्तरबाट नै खेलकुदको विकास गर्नुपर्छ भन्ने खालको योजना हो यो हामीले चाहिँ तलैबाट विद्यालय सेक्टरबाट नै खेलकुदमा चाहिँ युवाहरूलाई चाहिँ त्यो प्रति चाहिँ अलिक दक्ष बनाउँदै ल्याउनुपर्छ भन्ने हो डडेलधुरा जिल्लाको सन्दर्भमा यहाँको जति पनि युवाहरू छन् ती युवाहरूलाई चाहिँ यसो निहाल्दाखेरि उनीहरूको अवस्था चाहिँ कस्तो पाउनु भएको छ तपाईँ डडेलधुराका युवाहरूको विषयमा हेर्दाखेरि मैले अब म पनि डडेलधुराकै हो हो होइन म पनि एउटा युवा हो मैले यसो डडेलधुराको युवाहरूलाई हेर्दाखेरि हामीसँग डडेलधुरामा त्यस्तो रोजगार भन्ने कुरा केही छैन न हामीसँग कुनै औद्योगिक क्षेत्र छ या न कुनै उद्योग छन् न कल कारखाना केही नभएको हुनाले हामीले त्यति हाम्रो चाहिँ रोजगार भनेको त्यत्तिकै सरकारी जागिरी मात्रै भन्ने छ हामी युवामा तर हाम्रा डडलदुरामा केही हदसम्म युवाहरू केही गर्नुपर्छ भन्ने हिसाबले नै अब हाम्रा थुप्रै केही केही युवाहरू चाहिँ अब तरकारी क्षेत्रमा लागेको व्यवसायतिर लागेको अनि अब पर्यटन व्यवसायतिर पनि लागेको विभिन्न रेस्टुरेन्ट क्याफे अनि होटलहरू खोलेर पनि लागेका छन् केही युवाहरू चाहिँ अब त्यसरी लागेका छन् र अब प्रायः जसो चाहिँ डडलदुराका युवाहरू रोजगार भनेको नै सरकारी जागिर हो भन्ने हिसाबले लागेका छन् तर त्यति मात्रै होइन अनि फेरि हाम्रो डडेलधुराका युवाहरू चाहिँ प्रायः जसो चाहिँ हाम्रो इन्डिया पलाइन्छन् भारत रोजगारको सिलसिलामा भारत जाने अनि खाडी मुलुकहरूतिर जाने विदेश पलायन हुनेछन् यसरी चाहिँ डडेलधुराको युवाको अवस्था अहिले चाहिँ समग्र देशकै युवाको जस्तै अवस्था नै छ यसमा खासै हाम्रो देशको युवाको अवस्था र डडलधराको अवस्था खासै त्यति फरक पनि छैन डडेलधुराको युवाहरू चाहिँ प्रायःजसो डडेलधुराभन्दा बाहिरिने हाम्रो गिरिया जिल्लाभन्दा बाहिर चाहिँ बढी जाने चाहिँ ट्रेन छ हाम्रो जिल्लामा चाहिँ हामीले चाहिँ युथहरूलाई चाहिँ युवाहरूलाई चाहिँ डरल डरामै केही गर्नुपर्छ हाम्रो आफ्नै जिल्लामा केही गरेर चाहिँ आत्मनिर्भर हुनुपर्छ चा भन्ने किसिमको त्यो वातावरण चाहिँ छैन त्यो वातावरण नहुँदाखेरि धेरै युवाहरू चाहिँ हाम्रो चाहिँ जिल्लाबाट बाहिरिने कामको सिलसिलामा रोजगारको सिलसिलामा होस् कि पढाइको सिलसिलामा हाम्रा युवाहरू चाहिँ डरलदराभन्दा धेरै बाहिर नै छन् जस्तो लाग्छ मलाई उनीहरू आत्मनिर्भर हुने अनि आफै चाहिँ रोजगारमुखी हुने किसिमको वातावरण सिर्जना नहुनुमा युवाहरू आफ्नैको दोष हो कि या अनि कुनै त्यस्तो निकायको होइन यसमा त युवाको दोष छैन यसमा त हाम्रो चाहिँ राष्ट्रको चाहिँ राष्ट्रिय राजनीति छ राजनीतिक अस्थिरता छ हाम्रो देशमा राजनीतिक अस्थिरताले पनि चाहिँ हाम्रो युवाहरूलाई चाहिँ हाम्रो यो डरलरको युवाहरूलाई पनि बाहिर जान चाहिँ बाध्य किनभने जुन देशमा चाहिँ राजनीतिक स्थिरता हुँदैन त्यो देशमा चाहिँ विकास हुँदैन यदि विकास नहुँदाखेरि कुनै पनि रोजगारका अवस्थाहरू सिर्जना हुँदैनन् त्यहाँ उद्योग कल कारखानाको अवस्था आउँदैन विकास हुँदैन यसमा चाहिँ हाम्रो चाहिँ नेपाल सरकार हाम्रो देशको चाहिँ नेपाल सरकारको पनि चाहिँ अब अलि त्यसमा चाहिँ भूमिका हो युवाहरूको भूमिका भन्दा नि देशको शासन व्यवस्थाको र अहिलेको राजनीतिक अस्थिरताको अवस्थाले गर्दाखेरि डरड्रको युवाहरूको यो अवस्था भएको जुन यो युवा समिति छह ये युवा समिति कस्ता कस्ता खाल का युवा समेटने युवा समितिले सबै युवाहरूलाई चाहिँ समेट्ने प्रयास गरिरहेको छ हाम्रो युवामा पनि अब समान्तिकृत युवाहरू के अरे यो जनजाति आदिवासी युवाहरू अनि अशक्त युवाहरू छन् विभिन्न युवाहरूको चाहिँ क्याटागोरी पनि छुट्टिएको छ होइन यसरी सबै युवाहरूलाई चाहिँ अशक्त युवाहरू समान्तिकृत युवाहरू होइन अब द्वन्द्वमा पीडित भएका युवाहरू सबै छन् सबैलाई समेटेर चाहिँ युवाहरूको चाहिँ क्याटागोरी पनि छुट्टिएको छ यो युवा नीतिमा राष्ट्रिय युवा नीतिमा यूथ भिजन में इसी छुटे ती युवाला सकिं तिहर कसरी आत्मनिर्भरता में जोड़न कसरी उद्यमशीलता जोड़न सकिं कसरी उन्नी दक्ष बना सकता भाई हिसाब से सब युवा ये कुछ युवा भाई युवा हमारे जी युवा सब युवाला जिला युवा समिति ने समेट ये राष्ट्रीय युवा पर्षद सब युवा समेटने प्रयास कर समेट सबै प्रकारका युवाहरूलाई चाहिँ फरक फरक क्याटेगोरीमा छुट्याएको छ यसले त्यसमा छ अब द्वन्दबाट पीडित छन् जुन युवाहरू होइन हिजोको हाम्रो देशमा चाहिँ दस वर्षे चाहिँ अब जुन द्वन्द्व भयो त्यो द्वन्द भयो जन आन्दोलन भयो यस्ता आन्दोलनमा चाहिँ धेरै युवाहरू भनौँ न धेरैले चाहिँ आफ्नो चाहिँ आमा बुवाको कोही टुरा भएका छन् कि गुमाए आफ्नो आमा बुवा दाई भाइ गुमाएका छन् प्रत्यक्ष चाहिँ जुन चाहिँ पीडित छन् अब तिनीहरूलाई पनि एक किसिमले हेरेको छ तिनीहरूलाई पनि छुट्याएर चाहिँ युवाको चाहिँ एउटा क्याटेगोरीमा राखेको छ सीमान्तकृत युवाहरू छन् होइन तिनीहरूलाई एक किसिमले गरेको छ अब जस्तै तराई क्षेत्रकोहरू छन् युवाहरू मलेसिया युवाहरू जनजाति आदिवासी युवाहरू छन् होइन अहिले हाम्रो नेपालमा चाहिँ आदिवासी जनजाति युवाहरू पनि प्रायः जसो चाहिँ बढी चाहिँ बेरोजगार हुने होइन अवस्था देख ग हम जो श्रीमांत सं दलित युवा तीपनी अब राज्य को पहुंचभंदा अलिकति टाड़ा भग अभी उद्यमशीलता में अलिक कम देखिए ये यहां युवा हमें कसरी सही ठाँम लिया सकता भाई हिसाब से विभिन्न पोलिशी बनाया युवा राष्ट्रीय युवा परिषद के पोलिशी लक्षण निर्धारण करो अन्सार अब प्रत्येक जिला में कार्यक्रम करते जानी कर कार्यक्रम गर्ने परामर्श गर्ने सेमिनार घोष राखेर हामी के गर्न सक्छौँ यिनीहरूको लागि भनेर चाहिँ हामी ती सम्बन्धित युवाकै माझमा गएर युवाकै माझमा गएर तिनीहरूको वस्तुस्थितिलाई नै हामीले हेरेर युवा युवाहरूकै माझमा सबै युवा युवाकै माझमा चाहिँ हामीले गएर काम गर्छौँ यसको बारेमा जुन यो अब युवा तथा खेलकुद मन्त्रालयको युथ भिजन दुई तथा दस वर्ष रणनीतिक योजना छ यसमा चाहिँ के के कुराहरू छ संक्षेपमा भनिदिनुहोस् न युथ भिजन दुई हजार आफ्नो एउटा निर्देशक सिद्धान्त मार्फत चाहिँ होइन निर्देशक सिद्धान्तहरू चाहिँ निकालेको छ चा, त्यसै गरी यसले चाहिँ यसले चा, पाँचवटा आफ्नो आधार स्तम्भ पनि बनाएको छ होइन यी निर्देशक सिद्धान्त र पाँचवटा आधार स्तम्भबाट नै कुराहरू चाहिँ अलिअलि क्लियर हुन्छ यो युथभिजनले के गर्नु खोजेको यसमा चाहिँ निर्देशक सिद्धान्तमा चार अ र चार सको सिद्धान्त चाहिँ यसले अगाडि बढाएको छ होइन चार अमा चाहिँ यसले चाहिँ युवाहरूको अधिकारको सुनिश्चितता र दायित्वबोध पाऊँच तस्ते आम समृद्धि दिगो विशेष शांति अनि अनेकता में राष्ट्रीय एकता अन्भव र तथ्यट सत्य को खोजी इसका चारवटा अर्ग सिद्धांत तस्ते उस चार वा सह को सिद्धांत के निगाजिक न्याय समावेशता रविकाश समा संरक्षण संवर्धन सहभागिता रहा इसी युवा उन्नी को अधिकार को सुनिश्चित करने रेरी उ दायित्वबोध कि हो तो राष्ट्र को लगी सामज को लगी वानेसरी सिद्धांतमय बनाया जो युवाओं को समृद्धि वििकस है उगो शांति में कसरी उन्नीस सकता युवा राष्ट्रीय एकता में कसरी अग्रसर कर सकता भैसेगरी इसको आधार स्तंभ भी है पांचवट इस आधार स्तंभ बनाया आधार स्तंभ में गुणस्तरीयता र्यावसायिक शिक्षा है हामीले चाहिँ जबसम्म हामीले गुणस्तरीय शिक्षा र होइन गुणस्तरीय र व्यावसायिक शिक्षा चाहिँ हामीले पाउँदैनौँ त्यो तिनजेलसम्म चाहिँ हामीले खासै हामीले आफूले गर्न खोजेको युवाहरूले आफ्नो गन्तव्यमा चाहिँ जान सक्दैन त्यसै गरी हामीले चाहिँ दोस्रो आधार पनि यो युवा नीति के युथ भिजन दुई हजार चाहिँ रोजगारी उद्यमशीलता र शिव विकासमा पनि जोड दिएको छ यसले एउटा आधार बनाएको छ त्यसै गरी यसले अर्को तेस्रो आधार स्तम्भमा चाहिँ युवा स्वास्थ्य र सामाजिक सुरक्षा होइन अनि चार नम्बरमा चाहिँ यसले यसको आधार स्तम्भमा परिचालन सहभागिता र नेतृत्व विकास युवाहरूलाई चाहिँ कसरी परिचालन गर्ने कसरी तिनीहरूलाई चाहिँ राष्ट्रको चाहिँ मूल नेतृत्वमा चाहिँ सहभागिता कसरी गर्ने र कसरी उनीहरूको नेतृत्व विकास गर्ने भन्ने हिसाबले पनि यो स्तम्भ बनाएको छ त्यसै गरी पाँचौँ नम्बरमा चाहिँ खेलकुद र मनोरञ्जन युवाहरूको लागि चाहिँ एकदम चाहिँ उनीहरूलाई दक्ष बनाउनुको लागि पनि खेलकुद पनि एउटा आवश्यक हो खेलकुद र अनि तिनीहरूलाई चाहिँ मनोरञ्जन कसरी दिने मनोरञ्जन विभिन्न चाहिँ पार्क स्थलहरू निर्माण गर्ने साहित्य कला केन्द्रहरू चाहिँ स्थापना गर्ने यी तमाम कुराहरू गरेर यस्ता यस्ता कुरामा पनि चाहिँ नेपाल सरकारले लगानी गरेर युथहरूलाई चाहिँ एक्टिभ बनाउनुपर्छ उनीहरूलाई चाहिँ इन्भल्भ गराइराख्ने बिजी गराइराख्ने होइन उनीहरूलाई त्यसतिर व्यस्त गरेर युवाहरू चाहिँ गलत बाटोमा पनि लाग्दैनन् र केही सृजनात्मक काममा चाहिँ युवाहरूलाई चाहिँ लगाइराख्नुपर्छ भन्ने चाहिँ यो टिभिजन दुई हजार पच्चिसको चाहिँ यो नै हो जस्तो अब अर्को एउटा कुरा डलैधुरा जिल्लाको सन्दर्भमा कुरा गर्ने भने यहाँ युवाको नाममा थुप्रै कार्यक्रमहरू हुने गर्छन् होइन र थुप्रै पटक न्युजहरू पनि आउने गर्छ कि युवाहरूले चाहिँ त्यो कार्यक्रमबाट चाहिँ कुनै किसिमको चाहिँ लाभ लिन सकेन किनकि उनीहरूकै नाममा आएको कार्यक्रममा उनीहरू चाहिँ आफ्नो चाहिँ सहभागिता जनाउन पाएनन् अथवा त्यो कार्यक्रमबाट चाहिँ उनीहरू आफै चाहिँ भनौँ न अब उनीहरूले चाहिँ लाभ लिन सकेनन् भन्ने खालको यस्तो यस्तो टाइम टाइममा यस्तो न्युजहरू पनि आउने गर्छ तपाईँलाई के लाग्छ यहाँको युवाहरूले जति पनि डलधरा जिल्लामा युवा सम्बन्धी कार्यक्रमहरू हुने गर्छ यो कार्यक्रमबाट उनीहरूले लाभ लिन सकेका छन् युवा सम्बन्धी काम गर्ने थुप्रै एनजिओ आइएनजिओ लगायत चाहिँ अब सरकारी संस्थाहरू पनि छन् हाम्रो जिल्लामा धेरै युवाहरू सम्बन्धी काम गर्ने क्लबहरूले चाहिँ विभिन्न चाहिँ डोनरहरूसँग चाहिँ मागेर काम गरेर अब यसबाट धेरै कुराहरू केही भएन भन्दा पनि केही केही कुराहरू चाहिँ यसबाट चाहिँ युवाहरूले सिकेको छ केही कुराहरू चाहिँ गर्नुपर्छ भन्ने सिकेको छ धेरै कुराहरू ज्ञान पनि लिएको छ युवाहरूले केही न केही त गरेको गो छ तर जुन उद्देश्यका साथ होइन युवा सम्बन्धी यहाँ जुन सुकै संस्था जसले पनि चाहिँ हामीले चाहिँ काम गरेको देख्यौँ या काम गर्यो त्यसले खासै प्रभावकारी रूपमा चाहिँ त्यति काम गर्न सकेन किनभने यो सानो सानो सानो इकाइमा चाहिँ काम गर्दाखेरि चाहिँ अब यसले चाहिँ खासै प्रभावकारीता चाहिँ नदिँदो रहेछ कि त्यही कुराहरूलाई मध्यनजर गर्दै नेपाल अब नेपाल सरकारले चाहिँ युवाको सेक्टरमा छुट्टै एउटा निकाय छुट्टै एउटा अफिस चाहिँ बनाउनुपर्छ भन्ने हिसाबले चाहिँ राष्ट्रिय युवा परिषदको गठन गर्यो अब यहाँ हामीसँग चाहिँ डरलदुरामा चाहिँ जति पनि युवासँग सम्बन्धित काम गर्छन् बेला बेलामा हामीले धेरै न्युजहरू पनि सुन्यौँ युवाको नाममा चाहिँ कोहीले केही कमाइ खाने भाँडो बनायो भन्ने कुरा पनि देख्यौँ तर अब एउटा युवा सम्बन्धी काम गर्ने संस्था छुट्टै निकाय नहुँदा त्यो सम्बन्धी कार्यक्रम जो सुकैले पनि गर्दाखेरि त्योलाई चाहिँ अनुगमन गर्ने एउटा प्रभावकारी चाहिँ निकाय नहुँदाखेरि हामी युवाले पाउनुपर्ने चाहिँ जति पनि पाउनुपर्ने हो त्यो चाहिँ सेवा सुविधा हामीले पाउन सकेनौँ त्यही हिसाबले त्यसले काम गर्न सकेन कि हिजोका दिनदेखि चाहिँ जो जसले चाहिँ युवा सम्बन्धी काम गरे एउटा छुट्टै प्रभावकारी निकाय नहुँदाखेरि चाहिँ हामीले चाहिँ त्योबाट पाउनुपर्ने प्रभावकारी सेवा सुविधा हामीले नपाउन सकेको केही न केही त चाहिँ अब युवाहरूले चाहिँ ती संस्थाबाट नि पाएकै छ जस्तो अब जुन अब भन्नुभयो यहाँले अब केही न केही हदसम्म पाएछन् तर धेरैभन्दा धेरै उनीहरूले पाएको छैनन् होइन अब जुन यो राष्ट्रिय युवा परिषदको जुन यो युवा समिति भूमिका के रहन्छ यसमा यसको अब कार्यविधि यसको विधान पनि बनेको छ त्यो विधान अनुसार नै चल्छ राष्ट्रिय युवा समिति राष्ट्रिय परिषद अन्तर्गत यो जिल्ला समिति अब हामीले चाहिँ खासमा यसले चाहिँ यसको कार्यविधि अनुसार यसको ऐन नियम हमीर जति युवाहरसंग संबंधित काम करने से नि तिनीसंग मिले युवा का विषय में कार्यक्रम करने हो अ राष्ट्रीय तथा अंतरराष्ट्रीय दात्री नि हमें एटा प्रपोजल हालांकि कार्यक्रम मगन सकता कार्यक्रम भी कर सकता रहा भैया जिम भाम जी युवा संबंधी काम करने तिनीहरूसँग चाहिँ सहकारी चाहिँ तिनीहरूले चाहिँ ती संस्था ती एनजिओ आइएनजिओ लगायत सरकारी संस्थाहरूले पनि अब आ, युवा जिल्ला युवा समितिलाई इन्भल्भ गराउँछ बोलाउँछ र युवा समितिकै रहवारमा चाहिँ ती कार्यक्रमहरू पनि हुन्छन् त्यसरी नै हामी चाहिँ युवा कोषमा चाहिँ कार्यक्रम गर्छौँ काममा ज्योस् अब यहाँ युवा सम्बन्धी जति पनि कार्यक्रमहरू सरकारी अथवा गैर सरकारी संस्थाहरूले गर्ने गर्छन् उनीहरूले चाहिँ झेस् युवा समितिसँग चाहिँ कोर्डिनेसन गर्नै पर्ने हुन्छ होइन तो त अब जिला युवा समिति एटा सरकारी संस्था हो युवा सबंधित सब काम से युवा समिति करने अब अः युवा समिति मार्फत नहीं जाने भाई कुरु अको अमीर परिवर्तन आईन तर इसको मेन भोलि को उदेश्य के हर एक सेक्टर में युवा संबंधी काम जी हो ती युवा सैक्टर में काम करने सब कार्यक्रम युवा समिति युवा समिति ने तेल अनुगमन करने या प्रत्यक्ष अप्रत्यक्ष रूप में चाहे अनुगमन रेस को रेखदेख कसरी काम भैर के भैर भूपनी युवा समिति जिला युवा समिति केस में इन्वल्व हो दोसों क्रो अब हमीला अब अल्लेम से अब ये फर्स्ट हो नया होना अल्लेम हमें तस्त पैला काम या दया काम भाई अब अब नया इसको नीति न युवा संग संबंधित सब काम चाह युवा परिषद के करने सरकार खेलकूद मंत्रालय अंतर्गत को ये युवा परिषद नहीं सब कुरा में युवा परिषद जहां हो युवा संबंधित काम करने चाहे एनजीओ हो चाहे आईएनजीएस हो चाहे सरकारी होस् जहां युवा संबंधी कार्यक्रम छं जिला युवा समिति हो अरु उमेर समूहका भन्दा यो एडल्ट हडसँग चाहिँ अलिकति काम गर्नको लागि चाहिँ निकै अप्ठ्यारो हुने गर्छ सजिलै उनीहरू केही कुरा त्यतिकै के स्वीकार्दैनन् होइन त्यस्तो अवस्थामा पनि काम गर्न सकिने किसिमको वातावरणको विषयमा केही तपाईँले रणनीति बनाउनु भएको छ आफूले पक्कै पनि युवा समूह यो जुन युवा उमेर छ यो युवा उमेर अलिकति सजिलो पनि हुन्छ गाह्रो पनि हुन्छ युवाले चाहेपछि नहुने भन्ने कुरा पनि केही हुँदैन हामीले चाहिँ देशमा देख्यौँ देश का ठूला ठूला आंदोलन में युवा ने चाहे युवा को नेतृत्यी भूमिका भो युवा जे, जे चाहे तो नहीं जे चाहे सुवाहर चाह झट्ट अब तब जैसे सबक नस्वीकारने होना अल आप जिद्दी में बड़ी करने होकर अब तेस में युवा हमें युवा युवा राष्ट्रीय युवा परिषद तेज को नीति रणनीति बनाएर अगर बढ़िया हमी जति पनि युवा छन् युवाहरूलाई चाहिँ सकारात्मक बाटोमा लैजाने भन्ने हाम्रो चा। चाहिँ मूल नीति छ होइन मूल उद्देश्य छ हामी धेरै युवाहरू चाहिँ हामीसँग चाहिँ स्रोत साधन नहुँदा होइन हामीले गर्न खोजेको चाहिँ काममा चाहिँ स्रोत साधन चाहिँ हामीले नपाउँदाखेरि म त केही गर्न नसक्ने रहेछु भन्ने जुन चाहिँ अब मान्छेमा नैराश्यता हुन्छ त्यो नैराश्यतालाई चाहिँ हटाउनको लागि चाहिँ सकारात्मक सोच राख्नको लागि उद्यमशीलतातर्फ लाग्नको लागि हामीले पुस्तकालयको चाहिँ निर्माण गर्ने अनि युवाहरूलाई चाहिँ सही बाटोमा लाग सही बाटोमा लाग्न लागि मनोपरामर्श केन्द्रको पनि स्थापना गर्ने भन्ने हाम्रो रणनीति छ त्यही मनो केन्द्र राख्ने विज्ञहरूलाई बोलाउने विज्ञहरूलाई बोलाइसकेपछि सम्पूर्ण युवाहरूलाई चाहिँ ठाउँ ठाउँमा चाहिँ युवाहरूको चाहिँ सेमिनार गोष्ठी राखेर सम्बन्धित सेक्टरको विज्ञहरूलाई बोलाएर हामी चाहिँ यस्ता सेमिनार गोष्ठी पनि गर्दै जान्छौँ मना मनोपरामर्श केन्द्र स्थापना गरेर पनि परामर्श दिँदै जान्छौँ यसरी दि एस्ता यस्ता योजनाहरू चाहिँ हामीले चाहिँ ल्याउँदै गर्दाखेरि मलाई लाग्छ त्यति युवाहरूको बारेमा चाहिँ काम गर्न युवालाई चाहिँ सही ट्र्याकमा ल्याउन त्यति गाह्रो छैन हामीलाई जस्तो लाग्छ जस्तो अब युवाहरूसँग काम गर्न त निकै अप्ठ्यारो छ भनेर यहाँले भन्नुभयो होइन ती युवाहरूका समस्याहरू चाहिँ जुन प्रमुख समस्याहरू छन् ती समस्याहरू के के पाउनु छ तपाईँले प्रमुख त अब हाम्रो युवाहरूको चाहिँ समस्या अब के छ भनेपछि हामीसँग लगानी मात्रै वातावरण पनि छैन एउटा त्यो भयो दोस्रो कुरो चाहिँ युवाहरूले कुन सेक्टरमा लगानी गर्ने या के क्षेत्रमा चाहिँ लगानी गर्दा हुन्छ भन्ने किसिमको पनि त्यो जानकारी पनि नहुन सक्नु एउटा त्यो पनि समस्या हो दोस्रो कुरो अब हामी कहाँ चाहिँ रोजगारको चाहिँ अवस्था छैन होइन रोजगारको अवस्था नहुँदाखेरि धेरै युवाहरू चाहिँ बेरोजगार छन् यी बेरोजगारी पनि एउटा समस्या छ युवाहरूको यु त्यस्तै गरी हामीसँग चाहिँ अब व्यावहारिक र गुणस्तरीय शिक्षा नहुनु होइन हामीलाई चाहिँ जुन शिक्षा पढेको छ त्यो शिक्षा पढेअनुसार त्यो पढाइअनुसार चाहिँ हामीले चाहिँ काम गर्न नपाउनु त्यो पनि एउटा समस्या छ हामीसँग बाय, भएका प्राकृतिक स्रोत साधनहरू कृषि पर्यटन क्षेत्र लगायतको हामीसँग तमाम चाहिँ अवसरहरू त छन् नि तर ती अवसरलाई चाहिँ हामीले चाहिँ प्रयोग गर्न नसक्नु त्यो गर्नलाई चाहिँ हामीसँग उपयुक्त वातावरण नहुनु त्यो सरकारको त्यस्तो किसिमको रणनीति योजनाहरू नहुनुले युवा सम्बन्धी नहुनुले पनि यो युवाहरूको त्यो पनि समस्या छ त्यसै गरी हाम्रो युवाहरू फेरि विदेश पलाय न एउटा त्यो मेन समस्या छ हामी आफूसँग हामी हाम्रो आफ्नो देशमा चाहिँ युवाहरू हुनु सकेन सम्बन्धित हाम्रो जिल्लामा गाउँमा चाहिँ युवा हुनु सकेन भने त्योले गर्दाखेरि हाम्रो त्यो विकास नै हुँदैन त्यो पनि एउटा त्यो छ जस्तै यो मेन रूपले चाहिँ गरिबी बेरोजगारी यी नै चाहिँ हाम्रो खासमा चाहिँ युवाहरूको चाहिँ समस्या हुन् जस्तो लाग्छ मलाई जुन यो अहिले अब विदेश जाने ट्रेन छ होइन युवाहरू चाहिँ वैदेशिक रोजगारमा गइरहेछन् दिन प्रतिदिन उनीहरू चाहिँ खाडी मुलुकमा धाइरहेछन् अझ सुदूरपश्चिमको हकमा कुरा गर्ने हो भने यहाँ ओभरअल यहाँका अधिकांश युवाहरू चाहिँ खाडी मुलुकमा छन् र जाने क्रम पनि उनीहरूको त्यतिकै दिन प्रतिदिन बढिरहेछ र गाउँ गाउँमा जाने हो भने युवाहरू भेटिँदैनन् अहिले यस्तो खालको समस्या छ अब यो समस्यालाई चाहिँ कम गर्नको लागि अथवा युवाहरूलाई चाहिँ विदेश प्लायन हुनबाट रोक्नको लागि चाहिँ के योजना छ यहाँसँग हामीले अहिले तत्काल चाहिँ विदेश जाने युवाहरू भनौँ या ओभरअल चाहिँ युवाहरूलाई युवाह कसरी उद्यमशीलता लगे आत्मनिर्भर बनाने भाई हिसाब से हमने हम कार्यक्रम करने अर्ष चाह तत्काल यह पेल वर्ष हम दसजना युवा बराबर को एटा चाह उद्यम बनाने तो उद्यमला तत्काल सहयोग स्वरूप हम अर्ष एक निर्वाचन क्षेत्र एक निर्वाचन क्षेत्र एउटा समूहलाई चाहिँ हामीले चाहिँ लगानी गर्ने लगानी दिने उनीहरूलाई प्रोत्साहन स्वरूप चाहिँ पाँच लाख रुपियाँ चाहिँ बजेट दिने भन्ने चाहिँ अहिले हामीले यो योजना अगाडि सारेका छौँ अब अर्को वर्षमा यस्तै गरेर थप्दै थप्दै थप्दै थप्दै गएर चाहिँ हामी चाहिँ प्रत्येक वर्ष समूह थप्दै गएर फेरि पनि हामीलाई यो ठुलो ठुलो चाहिँ सञ्जाल बनाएर चाहिँ यो युवाहरूलाई उद्यमशीलतातिर लैजान खोजिरहेका छौँ अहिले हामीले चाहिँ एउटा समूहलाई मात्र चाहिँ दिने अब उनीहरूले चाहिँ प्रपोजल पेस गर्छन् हामीसँग एउटा राम्रो चाहिँ अब र रणनीति बनाएर उद्योगहरू उद्यमशीलतातिर के गर्न चाहेको के व्यवसाय गर्न चाहेका छन् त्यसमध्ये उत्कृष्ट एउटालाई चाहिँ हामीले चाहिँ यो वर्ष चाहिँ पाँच लाख बराबर चाहिँ हामीले सहयोग गर्छौँ त्यो सहयोगका साथ अब हामीले जति पनि विदेश गएका युवाहरू छन् विदेशबाट त वर्षेनी विदेश जाने विदेश गएका मान्छे वर्षेनी हाम्रो देशमा फर्कि फर्किने होइन अब विदेश गएर फर्किरहेछन् तर ती युवाहरू विदेशबाट फर्किसकेपछि फेरि तिनीहरूको अवस्था के छ पुरानै छ न उनीहरूले चाहिँ कुनै विदेशबाट आएर व्यवसाय गर्न खो सकिरहेका छन् न उनीहरूले चाहिँ कुनै ठाउँमा चाहिँ केही गर्न खोजिरहेको सकिरहेका छन् त्यही हिसाबले जुन विदेशबाट आएका युवाहरू आए छन् तिनीहरूले त्यहाँ सिकेको जुन सिप छ होइन जुन उद्यममा त्यहाँ लागेका छन् त्यो तिनीहरूको चाहिँ सिप सिकेर आएको त्यो सिपलाई चाहिँ हामी नेपालमा कसरी युज गर्न सक्छौँ हामीले कसरी उनीहरूलाई चाहिँ ती जुन सिप सिकेर उहाँ आउनु भएको छ त्यो सिपलाई चाहिँ हामी नेपालमा चाहिँ कसरी प्रयोग गरेर उनीहरूको सिपलाई चाहिँ प्रयोग गरेर नेपालमा पनि अब रोजगारका अवसर सिर्जना गर्ने युवालाई चाहिँ रोजगारीतिर उद्यमशीलतातिर लाउने भन्ने हिसाबले के गर्न सकिन्छ उनीहरूको सिप आखिर त्यहाँको वातावरण के हो त के काम गरेर आउनु भएको छ त्यो किसिमले यहाँ के काम गर्न सकिन्छ भनेर ती विदेश गएका युवाहरूलाईसँग पनि परामर्श गरेर गरेर ती किसिमको वातावरण चाहिँ हामी चाहिँ भोलि को दिन में बिस्तार बिस्तार हम विदेश जाना युवाओं कम करने रहा जो हिसाब से अभी हमारा युवाओं खाड़ी मूलुक गए एकदम कम श्रम में आपको कम मूल्य में श्रम बेचने होना एकदम हेपिने जोला निराकरण करना का लगी हमी गुणस्तरीय व्यावहारिक शिक्षा से लागू कर दक्ष युवा चाहे उत्पादन करें हमें एट सम्मानजनक रूप में युवा जहाँ हम राष्ट्रीय अंतरराष्ट्रीय स्तर जहाँ गए हमें सम्मान रूप में आपको श्रमला बेचना सकूं भे हिसाब से हमें युवाओं प्रोडक्ट करने रणनीति बनाया जुन चाहिँ तपाईँहरूको यो अब युवाहरूलाई चाहिँ एक निर्वाचनमा चाहिँ के युवा समूहहरूलाई चाहिँ लगानी गर्ने भन्ने योजना छ होइन यो योजना अन्तर्गत चाहिँ युवाहरूलाई चाहिँ ऋण स्वरूप दिइने हो कि उनीहरूलाई कस्तो हो यो चाहिँ अहिले हामीले चाहिँ एउटा ऋण स्वरूप भन्ने कि सहयोग भन्ने होइन हामीले चाहिँ तिन वर्षपछि उनीहरूले होइन अहिले जुन उनीहरूले लगानी गर्दैछन् लगानी गरिसकेपछि व्यवसाय गरिसकेपछि उनीहरूले हामीले दिइसकेपछि तिन वर्षपछि उनीहरूले बिस्तार बिस्तारै चाहिँ अब किस्ता किस्ता स्वरूप चाहिँ अब उनीहरूले चाहिँ त्यो पैसा रिटर्न गर्नुपर्ने हुन्छ होइन यो हामीले चाहिँ यसमा चाहिँ यसमा ब्याज पनि लाग्दैन जुन पाँच लाखको रकम छ तिनीहरूलाई सहयोग स्वरूप उनीहरूलाई चाहिँ एउटा उत्साह गर्दै ल गर्नुहोस् तपाईँहरू चाहिँ गर्नु तपाईँको साथमा चाहिँ नेपाल सरकार छ युवा परिषद छ तपाईँ केही न केही गर्न सक्नुहुन्छ भने ल गर्नुहोस् हामी सहयोग गर्छौँ भन्ने हिसाबले त्यो सहयोग उहाँहरूलाई अनि त्यसपछि उहाँहरूले चाहिँ व्यवसाय सुरु गरिसकेको तिन वर्षपछि त्यो पैसा बिस्तारै किस्ता भए चाहिँ उहाँले रिटर्न गर्नुपर्ने हुन्छ यो पनि किनभने चाहिँ जब हामीले चाहिँ अहिलेसम्म धेरै अनुदान रकमहरू चाहिँ युवा सेक्टरमा अनि विशेषगत गरेर चाहिँ अब गाउँहरूमा सबै ठाउँमा चाहिँ धेरै जनसमुदायहरूमा चाहिँ आए यस्ता कार्यक्रम आए अनुदान दिने कार्यक्रम आए अनुदान दियो युवा स्वरोजगार भनेर युवा स्वरोजगार परेन के भयो के भयो कसैलाई थाहा भएन तर हामीले चाहिँ त्यो तिन वर्षपछि पैसा रिटर्न गर्ने भनिसकेपछि त्यसमा चाहिँ हाम्रो पनि चाहिँ अब एक किसिमको निगरानी भइरहन्छ सधैँ के गरिरहेछ कस्तो गरिरहेछ गर्छ कि गर्दैन भन्ने हामीले नि गर्न सक्यो भने साँच्चीकै युवाहरूलाई चाहिँ चाहि उद्यमशीलतामा लगानी गर्ने उहाँलाई चाहिँ तिन वर्षपछि फर्काउनुको उद्देश्य पनि उहाँलाई जिम्मेवार बन्न चाहिँ जिम्मेवार बन्नलाई चाहिँ हामीले चाहिँ यो रणनीति लिएको यो चाहिँ यसलाई चाहिँ लोनको हिसाबले नै भन्न सकिन्छ अब यो सहयोग पनि भन्न सकिन्छ यसलाई जे होस् तिन वर्षपछि चाहिँ उनीहरूले इन्स्टलमेन्टमा चाहिँ त्यो पैसा चाहिँ रिटर्न गर्नु त्यो फर्काउनु पर्ने हुन्छ किस्ता किस्तामा चाहिँ उहाँहरूले फर्काउनु पर्ने भनेपछि त्यो एक प्रकारको लोन जस्तै नै भयो होइन लोन जस्तै नै भयो फेरि चाहिँ युवाहरूको समस्यामा जाउँ आजभोलिको युवाहरूको प्रमुख समस्या अन्तर्गत एउटा लागुपदा दुर्वेश त्यसै गरी उनीहरू फ्रस्ट्रेसनमा पर्ने त्यस्तो खालको समस्याहरू पनि छ अब यी यावत युवाहरूको समस्यालाई चाहिँ कम गर्नको लागि युवा समितिको भूमिका चाहिँ के रहन्छ अब जुन हाम्रोमा युवाहरू अहिले धेरै दुर्व्यसनमा फँसेका छन् होइन अब हाम्रो युवाहरूसँग काम हुँदैन जब मान्छे फुर्सदमा हुन्छ तब मान्छे चाहिँ बिग्रिने नै सम्भावना हुन्छ कि यो फुर्सद भयो अँध्यारो भयो यो एक्लो हुन्छ नि यसले मान्छेलाई चाहिँ जे पनि गराउन सक्छ कि त्यसैले अब हामीले चाहिँ युवाहरूलाई चाहिँ केही न केही सेक्टरमा हामीले बिजी राख्दै गयौँ भने मान्छे युवाहरू त्यति बिग्रिने अवसर नै हुँदैन तिनीहरूलाई त्यो बिग्रिने बाटो पनि बन्द जस्तो नै हुन्छ र दोस्रो कुरा जुन द्रुव्य श्रीणीमा फसेका युवाहरू छन् ती द्रुव्य श्रिणीमा फसेका युवाहरूलाई पनि अब युवा समिति मार्फत या नेपाल सरकार मार्फत विभिन्न सुधार ठाउँ ठाउँमा चाहिँ सुधार केन्द्रहरू स्थापना गर्ने होइन सुधार सुधार केन्द्रहरू स्थापना गर्दै उहाँहरूलाई चाहिँ ट्रिटमेन्ट गराएर उहाँलाई चाहिँ राज्यको नीति निर्माणमा कसरी इन्भल्भ गराउन सकिन्छ भनेर विभिन्न ठाउँमा चाहिँ सबै ठाउँमा प्रत्येक प्रत्येक जिल्लामा एउटा एउटा सुधार केन्द्र स्थापना गर्ने या कहाँ छन् दुर्व्यसनमा लागेका युवा जुन जुन ठाउँमा चाहिँ हामीले चाहिँ अलि देखिन देख्यौँ हामीले गऱ्यौँ भने तिनीहरूलाई त्यो त्यो ठाउँमा चाहिँ गएर चाहिँ तिनीहरूलाई कसरी सुधार गर्न सकिन्छ मनोपरामर्श गर्ने उहाँसँग बस्ने छलफल गर्ने त्यसरी गरेर चाहिँ उहाँलाई सुधारको बाटोमा ल्याउन पनि युवा समितिले यो रणनीति बनाएको छ अब चाहिँ अलिकति अब आज युथ इन्टरनेसनल डे यानि कि युवा दिवसको दिन्छ होइन तपाईँहरूले चाहिँ कसरी मनाउनु भयो यो युवा दिवस हामीले अन्तर्राष्ट्रिय युवा दिवस चाहिँ अब अलि योभन्दा नै फरक र अझै व्यवस्थित रूपले बनाउनु खोजेका थियौँ तर धेरै कुराहरूको अभाव या समयको अलिकति हामीलाई धेरै समय नै भएन फेरि कार्यालय व्यवस्थापन कार्यालयको चाहिँ अब जुन कर्मचारीहरू चाहिँ आवश्यक रूपमा जनशक्ति हुनुपर्ने हो हु। तो कोई अभावे चाहे जस्तु कार्यक्रम कर सकेन तईपनी अब डौलधरा जिला अब री सहित युवा राली सहित हमें जो कि अंतर्किया कार्यक्रम राख्यौ युवा सैक्टर में युवा को युवाला कसरी उत्पादन में इन्वल्व कराने सहभागी कराने कसरी युवा आत्मनिर्भर बनाने भाई में जो हमने अंतर्किया गये तो अंतर्किया नहीं धेरे क्या आया धरें क्रुरा आर भोलि को दिन में युवा सम्बन्धी चाहिँ योजनाहरू बनाउँदा यो कार्यक्रमले पनि हामीलाई चाहिँ धेरै सहयोग गर्नेछ धेरै कुराहरू आएका छन् ती कुराहरूलाई पन चाहिँ पनि हामी सपेट्ने समेट्नेछौँ होइन यसरी हामीले युवा र्याली र अन्तर्क्रिया गर्दै चाहिँ आजको जुन युवा दिवस चाहिँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो यसरी नै मनाएर भोलिको दिनमा चाहिँ अब यसलाई अझै चाहिँ व्यवस्थित गर्ने र अझै बढी युवाहरूलाई चाहिँ यसमा चाहिँ सहभागी गराउने चाहिँ हाम्रो चाहिँ योजना हुनेछ अब हामी कार्यक्रमको लगभग अन्त्यतिर छौँ अन्त्यमा यतिखेर थुप्रै युवा साथीहरूले हामीलाई सुनिराख्नु भएको छ उनीहरूलाई चाहिँ आफ्नो तर्फबाट अब युवा समिति पनि जिल्लामा गठन भइसकेका छ त्यसको अध्यक्ष पनि हुनुहुन्छ तपाईँ एज अ एउटा युवा भएको हिसाबले चाहिँ त उनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँ म सम्पूर्ण युवाहरूलाई जिल्लावासी युवा र यो अब रेडियो युनिटी जहाँसम्म चाहिँ यो प्रसारण सुनिन्छ अहिले सुनिराख्नुभएका युवाहरूलाई चाहिँ म के भन्न चाहन्छौँ भने हामी युवाहरूले चाहेको जे पनि गर्न सक्छौँ र हामी यो राष्ट्र निर्माणको लागि यो राष्ट्रलाई समृद्ध नेपाल निर्माणको लागि चाहिँ हामीले चाहिँ आफ्नो ठाउँबाट महत्त्वपूर्ण भूमिका दिन सक्छौँ होइन यसरी हामी जुन अहिले चाहिँ धेरै युवा हामी युवाहरू छौँ हामीहरू धेरै युवाहरू चाहिँ कुलतमा फसेका छौँ दुर्वेसिनमा फसेका छौँ होइन अब त्यो दुर्वेसनमा फस्ने युवाहरू या फस्न फसेका युवाहरू छन् यसरी हामी अब सधैँ चाहिँ नकारात्मक बाटो नकारात्मक सोचाइतिर मात्रै होइन यो देशले हामीलाई के दियो यो राष्ट्रले हामीलाई के दियो भन्ने मात्रै होइन कि अब हामी चाहिँ यो राष्ट्रको लागि के गर्न सक्छौँ म आफ्नो गाउँको लागि के गर्न सक्छौँ म जिल्लाको लागि केही गर्न सक्छौँ म देशको लागि केही गर्न सक्छौँ म कुनै सरकारी जागिरी खाने होइन कि म कतिजनालाई जागिर दिनसक्छु म कतिजनालाई रोजगार दिनसक्छु भन्ने हिसाबले हामीले चाहिँ उद्यमशीलतातिर लाग्न सक्यौँ भने पक्कै पनि यो देशको विकास हुन्छ हामीले आफूले जागिरी खानुभन्दा नि हामी कतिजनालाई जागिरी दिन सक्छौँ भन्ने मनस्थिति बनाएर कुनै पनि व्यवसायमा चाहिँ हामीले गर्न सक्छौँ व्यवसाय गर्न सक्यौँ भने हामी चाहिँ सफल हुन्छौँ चा। र त्यो वातावरण त्यो अवस्था सिर्जनाको लागि जिल्ला युवा समिति आएको छ जिल्ला युवा समिति डरलद्रामा भइ छ र अब यो नेपाल सरकारले युवा सम्बन्धी छुट्टै निकाय यो युवा समिति बनाइसकेपछि युवा समिति अब भोलिको दिनदेखि चाहिँ तपाईँहरूको माझमा आउँदैछ तपाईँहरूको चाहिँ सल्लाह सुझावहरू चाहिँ लिएर चाहिँ यो यु जिल्ला युवा समिति चाहिँ अगाडि बढ्नेछ तपाईँहरूसँग चाहिँ सधैँ चाहिँ अब यो डलदा जिल्ला युवा समिति सहकारिय सहयोगमा चाहिँ सधैँको तपाईँहरूकै माझमा आउनेछ भन्ने एक कुराहरू पनि राख्न चाहन्छु अन्तमा जुन यो जिल्ला युवा समिति डँडेधुरा छ चा। यसले चाहिँ भनौँ न अब डडेधुरा जिल्लाका सम्पूर्ण युवाहरूलाई चाहिँ यसले समेट्न सकोस् र युवाहरूका समस्याहरूलाई चाहिँ कसरी समाधान गर्ने भन्नेतिर चाहिँ यसले चाहिँ बढी चाहिँ जोड दियोस् भन्ने शुभकामना दिन चाहन्छु यहाँलाई कार्यक्रमबाट धन्यवाद यो कार्यक्रममा बोलाएर पनि आफ्ना विचारहरू चाहिँ सम्पूर्ण युवा सम्पूर्ण जनमानसमा चाहिँ यो मेरा विचारहरू युवा समितिको बारेमा पनि केही कुराहरू चाहिँ युवा समितिको बारेमा केही कुरा पुग्ने अवसर दिनुभएकोमा रेडियो युनिटलाई उहाँ हुनुहुन्थ्यो डडुरा युवा समितिका अध्यक्ष भारत माल्ला युवाहरूमा उच्च आत्मविश्वास साहस सृजनशीलता तथा सिक्ने क्षमता प्रबल रहेको हुनाले रह युवाहरू आर्थिक सामाजिक तथा राजनीतिक परिवर्तनका वाहक शक्ति भएकाले युवाहरूलाई राज्यले सही रूपमा सदुपयोग गरेर राष्ट्र निर्माणको गतिलाई तीव्रता प्रदान गर्नुपर्ने युथ क्याफेको निर्धारित समय सकिन लागेको छ अर्को हप्ता पनि फरक युवाको साथमा फरक विषयवस्तु लिएर कार्यक्रममा उपस्थित हुने नै छु आजलाई भने कार्यक्रमबाट म प्रस्तोता वीरेन्द्र छुटिन्छु नमस्कार जय युवा शक्ति हामी युवा, हो, युवा, हो, युवा, हो, युवा हो। उदा सूर्य हो सङ्गलो हाम्रो उदा हाम्रो you move of wind